खाद्य प्रवृत्ति गुण निंत्रण कार्यालय धनगढ़ी द्वारा डड़ा सदर में काम का किराना पसलगम उच्च अदालत को मुकाम दीपायल में होने निर्णय विरूद्ध कैलाली कावसाय आंदोलित टीकापुर हत्याकांड घटना का मुद्दा फिर दंडहीनता नेक्यक्ष राहुल को भनाई सेवा आयोग में लगाइए निर्माणाधीन चमेलिया आयोजना स्थलसम्म सड़क ग्राहबिल हुने सड़क ग्राहबिल गर्न पचास प्रतिशत घटीमा टेन्डर स्वीकृत कञ्चनपुरको गडी विचला तालको संरक्षण हुन नसक्दा उत्तराखण्ड चुनावका अवसरमा सरसफाई जिला प्रतिवाददाता वैपरी देखिने के नौला अभी फरक जो विषय उठान कर ब्बे चार बिस मा सोह्र जानकारी दिनुहोस् फोन तपाईँलाई हामी गर्नेछौ त्यसपछि तपाईँले जानकारी गराएका विषयहरू गम्भीरताका आधारमा समाचार मान्नेछन्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 प्रभावकारी सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु डडेलहुराको सदरमुकामको बाघ बजार क्षेत्रमा अनुगमन गरिएको छ उप उपभोग्य मिति नागेका खाद्य खाध्यवस्तुहरू बजारमा भए नभएको बारेमा क्षेत्रीय खाद्य प्रवृत्ति तथा गण नियन्त्रण कार्यालय धनगढ़ी कैलालीको नेतृत्वमा अनुगमन गरिएको हो क्षेत्रीय खाद्य प्रवृत्ति तथा गण नियन्त्रण कार्यालयको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय समितिको सहभागितामा उनीसवटा किराना पसलहरूमा अनुगमन गरिएको थियो अनुगमनको क्रममा कुनै पनि पसलमा उपभोग्य नागेका तयारी वस्तुहरू भेटिएका थिएन पेय पदार्थ र अन्य किराना वस्तुहरूको अनुगमन गरिएको हो उक्त अनुगमनमा थाहा नपाएर धेरैजसो व्यापारीहरूले चीसो राख् पर्ने वस्तु बाहर खुला रूप घाम पाइक पच्ल समय जिला प्रशासन को बजार अनुगमन टोली समय समय में बजार अनुगमन में तीव्रता द्न् सात व्यापारी समेत चेतना है वृद्धि भएका कारण मिति नागेका त्यस्ता वस्तुहरू खासै भेटिने गरेका छैनन् आजको बजार अनुगमन टोलीमा रहेका क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका फर्मक उपेन्द्र रायाले पहाड़ी जिल्लामा तराईबाटै उपभोग्य मिति नागेका वस्तुहरू पठाइने भन्दै गुनासो निराधार रहेको आजको अनुगमनले देखाएको दावी गरेका छन् यसैबीच आजदेखि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पत्रकारहरूलाई खाद्य स्वच्छता रिपोर्टिङ सम्बन्धी तालिम शुरू गरेको छ दुई दिने तालिममा जिल्लाका पत्रकारहरूलाई खाद्य ऐनका साथै खाद्य सुरक्षा अखाध्य वस्तु दूषित वस्तु लगायतका विषयमा प्राविधिक विषयहरूमाथि सिकाई भइरहेको छ तालिमको पहिलो दिन कार्यक्रममा बोल्दै क्षेत्रीय खाद्य प्रविधि तथा गुण कार्यालय धनगढ़ी कैलालीका प्रमुख रायले उत्पादनदेखि उपभोक्ता खाद्य वस्तु नपुकुञ्जेलसम्म अनुगमन गर्ने काम आफूहरूले रहेको का अहिले कार्यालय सुदूरपश्चिमका हरेक जिल्लामा अधिक उत्पादन हुने तर बजार नपाएका वस्तुहरूका विभिन्न परिकार बनाउने कोशिश गर्नतर्फ लागिपरेको बताउँदै उनले त्यसलाई स्थानीयहरूलाई नै सिकाउने प्रयत्न गरिरहेको बताएका छनृ सरकारले संघीय संरचना अनुसार गठन हुने उच्च अदालतको मुकाम दिपायलमा हुने निर्णय गरेपछि कैलालीका कानून व्यवसायहरू विरोधमा उत्रिएका छन् उच्च अदालतको मुकाम कैलालीमा हुनुपर्ने माग गर्दै कानून व्यवसायीहरूले आइतबार कैलाली जिल्ला अदालत अगाडि धरना दिएका छन् प्रदेश नम्बर सातमा सबैभन्दा बढ़ी मुद्दाको चाप हुने कैलालीमा उच्च अदालत हुनुपर्ने मागसहित आज दिउँसो बाह्र बजेदेखि एक बजेसम्म धरना दिएको नेपाल बार एसोसिएशनका केन्द्रीय उपाध्यक्ष कुलानन्दाध्यायले बताएका छन् आन्दोलनको नेतृत्व र नेपाल बार एसोसिएशन कैलालीले गरेको छ सरकारले केही दिन अघि सातवटै प्रदेशमा रहने एक एक उच्च अदालतका मुकाम र इजलास तोकेको थियो जस अन्तर्गत प्रदेश नम्बर सातको उच्च अदालतको मुकाम डोटीको दिपायल र इजलास कनपुरको महेन्द्र तोकिएको छ नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व प्रधानमन्त्री भीम रावलले मधेस आन्दोलनका नाममा टीकापुर घटनाको दोषीको मुद्दा फिर्ता लिने सरकारी तयारीप्रति कड़ा आपत्ति जनाउनु भएको छ सा, एमाले सात नम्बर प्रदेशको पहिलो बैठक पछि कैलालीको धनगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा रावलले सरकारले कुनै पनि निहोमा टीकापुरमा भए जस्तो जघन्य अपराधका घटना फिर्ता गम्भीर परिणाम भोग्न तयार हुनुपर्ने चेतावनी दिनुभएको हो शनिबार मात्रै गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी उप तथा गृहमन्त्री विमलेन्द्र मधेस आन्दोलनका सबै मुद्दा दोषी अगाडि नै फिर्ता लिने जानकारी गराउनु भएको थियो निधिले मुद्दा फिर्ता लिने भनेको भोलिपल्टै आज धनगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा रावलले जघन्य निश्च्र र विवत्स हत्याकाण्डलाई राजनीति खोल ओडाएर रा संरक्षण गर्न नपाइने भन्दै त्यो अमानवीय घटनाका सबै दोषीलाई कानूनी रूपमा कार्यवाही हुनुपर्नेमा जोड़ दिनु भएको छ उहाँले मुद्दा फिर्ता लिएर दण्डहीनतालाई परिचय नदिन सरकारलाई चेतावनी रावलले मधेसका नाममा नब्बे प्रतिशत जनता प्रतिनिधिले बनाएको संविधान कार्यान्वयन हुन नदिने गम्भीर षड़यन्त्र भइरहेको भन्दै जनता सचेत हुनुपर्ने बेला आएको बताउनु भएको छ उहाँले संविधान संशोधनको कुनै आवश्यकता नरहेको र सरकारले त्यसो गरे अहिलेसम्मका प्राप्त उपलब्धि गुम्न सक्ने खतरा रहेको उम्ल्याउनु भएको छ पत्रकारले सोधेको एक छुट्टै प्रसंगमा नेता रावलले प्रधानमन्त्री पुष्प दाहालको भारत भ्रमण सामान्य र औपचारिक मात्रै भएको बताउनु भएको छ सुदूरपश्चिम विश्वविद्यालयमा प्राध्यापकहरूले नै धरना दिएका छन् विश्वविद्यालयमा सामान्य भौतिक पूर्वाधार समेत नभएको र दुई महिनादेखि सेवा आयोगमा लगाइएको ताला खोल्नुपर्ने माग गर्दै उनीहरूले सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयमा धरना दिएका हुन् तालाबन्दी भएको दुई महिना हुँदासम्म ताला खोलाउन विश्वविद्यालय प्रशासन र सम्बन्धित निकायले कुनै पहल नगरेको आरोप उनीहरूको अहिलेसम्म विज्ञान संकायका लागि कक्षा कोठा बस्ने कुर्सी र प्रयोग प्रयोगशाला समेत नभएकोले पठन पाठनमा अवरोध र प्राध्यापकलाई समस्या भएकोले सांकेतिक रूपमा धरना र पेन डाउन गरिएको सुदूरपश्चिम विश्वविद्यालयका विज्ञान संकायनका प्राध्यापक यज्ञराज जोशीले बताएका छन् सम्बन्धित पक्षले मागको व्यवस्था गरे मंगलबारदेखि सुदूरपश्चिम विश्वविद्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनी उनीहरूले दिएका छनृ गोकलेश्वरदेखि बलासम्मको साढ़े एघार किलोमिटर सड़क ग्राभील हुने भएको छ सा, सड़क ग्राबील गर्न गत अवसारमै टेण्डर भइसकेको चमेलिया जलविद्युत आयोजनाले जनाएको छ गोकलेश्वरदेखि निर्माणाधीन चमेलिया जलविद्युत आयोजनासम्म सड़क खाल्डा खुल्डी परे यात्रा जोखिम हुने खतरा बढ़ेको छ सा, उक्त सड़क खण्डको ठौंठाउँमा सड़क खड्डा खुल्डी हुँदा गाडी संचालनमै समस्या भएपछि सड़क ग्रावील हुन लागेको हो सड़क ग्राभील गर्न चन्द्र वसन्त निर्माण सेवाले जिम्मेवारी पाएको चमेलिया जलविद्युत आयोजनाका उपनिर्देश पुष्पराज जोशीले जानकारी दिनुभएको छ कुल 11 करोड़ बढ़ी रूपियाँको लागत इस्टिमेट भएको पचास प्रतिशत घटीमा टेण्डर स्वीकृत भएको छ जस अनुसार चन्द्र वसन्त निर्माण सेवाले उक्त सड़क निर्माणको लागि 6 करोड़ 26 लाख रूपियाँमा सम्झौता गरेको छ निर्माणाधीन चमेल जलविद्युत आयोजना स्थलसम्म दुई जेठ मशान्तसम्म निर्माण सम्पन्न गर्ने गरी टेण्डर सम्झौता भएको जोशीले बताउनु छ सड़क ग्राफिल गर्न टेण्डर भई परिचालन खर्च लागे पनि निर्माण व्यवसायले भने अझै काम सुचारू छैन गत शनिबारबाट निर्माण कार्य शुरू गर्ने बताए पनि हालसम्म निर्माण स्थलमा निर्माण व्यवसायी नआएको जोशीले जानकारी दिनुभएको छ गोकलेश्वरदेखि बलातसम्म र बैतडी जिल्लाको क्षेत्र पर्ने गर्दछ चमेलिया चा? जलविद्युत आयोजना शुरू भएपछि सड़कको ट्रयाक खुले पनि हालसम्म ग्रावील एवं कालो पत्रे नहुँदा आवत जावतमै जोखिम बढ़ेको छ ठाउँ ठाउँमा भएको खाल्डाखुल्टीको कारण जीपहरू सञ्चालन गर्न समस्या भएको जीव व्यवसायीहरूले बताएका छन् जीपहरूले अहिले गोकलेश्वरदेखि बलासम्मको कुल साढ़े एघार किलोमीटर सड़क में भाड़ा अस्सी रूपया लिने सड़क को अवस्था नाजुक भाई का कारण भाड़ा बड़ी नई लिन्ने बाध्यता जीव चालकता भोली उत्तराखण्ड धारचुलाको विधानसभा उपनिर्वाचनलाई लक्षित गर्दै दार्चुला र गर धार्चुला क्षेत्रका पुलहरू सील भएका छन् आज बिहानैबाट दार्चुला र धार्चुला जोड्ने पुल दत्तु बालुवा कोट जोड्ने पुल सील भएका हुन् सोमबार धारचुलामा विधानसभा उपनिर्वाचन हुँदैछ निर्वाचनको सुरक्षाको दृष्टिकोणले पुलहरू चौविस घण्टाको लागि सील भएको जिल्ला प्रहरी प्रमुख डीएसपी टीका बहादुर केसीले बताउनुभयो विधानसभा उपनिर्वाचनलाई लक्षित गर्दै धारचुलाबाट दुम्लिङसम्ममा विभिन्न नाकाहरूमा लगाइएका तुइनहरू पनि काटिएका छन् भारतीय सुरक्षा अधिकारीको प्रत्यक्ष चेक जाँच र निरीक्षणमा तुइन काटिएका हुन् भने पुलहरू पूर्ण पुल रूपमा बन्द गरिएका छन् दुहू क्षेत्रका आधा दर्जन गाविसका स्थानीय तुइनको प्रयोग गरी घर जाने गर्दथे तुइन काट्दा दुह क्षेत्रको हुतीको बसेडी धोलाकोटको तिगरम सुनसेराको बर्दीघाट राप्लाको मालघाट दुम्लिङ लगायतका वासिन्दाहरूलाई बड़ी समस्या परेको छ गाउँबाट सदरमुकाम आउने र सदरमुकामबाट घर जानेहरू समस्यामा परेका हुन् यस्तै महाकाली बढ़ेपछि पनि भारतीय एसएसबीले तुइनहरू काट्दै आएको छ डडेल सहित दे देशवारा आजबाट केन्द्रको निर्णय एवं संविधान दिवस मनाइएको छ दिवसको अवसरमा आज जिल्ला प्रशासन कार्यालय डडेलधुरा डडेलधुरा उध्योग वाणिज्य संघ अमरगढ़ी नगरपालिकाको अगुवाईमा बिहान सात बजे बाघ बजारबाट नगर सरसफा एवं कार्यालय परिसरमा सरसफाई गरिएको हो त्यसै गरी असोज तीन गते बिहान आठ बजे बस पार्क जम्मा भई बस पार्कबाट रयाली शुरू जिल्ला विकास समितिको प्रांगणमा औपचारिक कार्यक्रम समेत गरिनेछ आज गरिएको सरसफाई कार्यक्रममा विभिन्न कार्यालयका कार्यालय प्रमुख कर्मचारी सुरक्षाकर्मीलाई आग्रह गरेको भए पनि कार्यालय प्रमुखको न्यून उपस्थिति देखिएको थियो सरसफाई कार्यक्रम प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहको नेतृत्वमा गरिएको थियो साथै भोलि तीन गते जिल्ला विकास समितिको प्रांगणमा राजनैतिक दल र कर्मचारीबीच डोरीतान खेलको आयोजना गर्ने र त्यसको समन्वय जिल्ला खेलकूद विकास समितिले गर्ने यसअघि निर्णय भइसकेको छ तपाई कञ्चनपुरको गढविजाला तालको संरक्षण हुन नसक्दा अतिक्रमणको चपेटामा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको जड़ीबुटी संकलन म्याच सकियो ढडेलधुरामा तेस्रो परिवार नियोजन दिवस मनाइयो मना लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो पूर्वाञ्चलमा यही मक्सिर आठदेखि पन्ध्र गतेसम्म हुन गइरहेको वृहत सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सिलसिलामा डडेलधुरा जिल्लाका खेलाड़ी छनौट प्रतियोगिता तपसिलको मितिमा हुन गइरहेकाले सम्पूर्ण खेलाड़ीहरूलाई जिल्ला खेलकुद विकास समिति वा सम्बन्धित संघहरूमा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गरिन्छ फुटबल यही असोज र 3 गते असोज चार गते बक्सींग असोज 4 गते असोज नौ रस गते असोज र चौदह गते भारत तोलन असोज सात गते टेबल टेनिस असोज पांच गते भलीबल यही असोज दस रघार गते कबड्डी असोज छ रत गतेस्ती असोज नौ गते बैडमिंटन यही असोज आठ गते बुद्धिचाल यही असोज 6 गते हेडबल यही असोज आठ तेरह गते थप जानकारी का संपर्क डडेदुरा जिल्ला खेलकूद विस समिति टुडी खेल डड़ेलदुरा संपर्क नंबर शून्य छियानबे चार बीस तीन सथी। जाग हो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 तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगामा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा रेडियो प्रस्तुत गरेका क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढ़ीद्वारा डडेल सदरमुकामका किराना पसलहरूमा अनुगमन उच्च अदालतको मुकाम दिपाले हुने निर्णय विरूद्ध कैलालीका कानून व्यवसायहरू आन्दोलित टीकापुर हत्याकाण्ड घटनाका मुद्दा फिर्ता लिएर दण्डहीनतालाई परिचय नदिन नेकपा एमालेका उपाध्यक्ष रावलको भनाई लगायतका समाचार सीमा विवाद ले कंचनपुर को गढविजला तालको संरक्षण हुन नसक्दा अतिक्रमणको चपेटामा परेको छ देखतफुली गाविसमा पर्ने चौ ताल वर्षौंदेखिको सीमा विवादले संरक्षण हुन नसकेको हो बाइस विगाह क्षेत्रफलमा फैलिएको ताल पाँच विघाह क्षेत्रफलमै सीमित भएको छ ताल वरिपरिको जग्गा कब्जा गरी चालिस भन्दा बढ़ी परिवारले बसोबास गरेका छन् सीमा विवाद समाधान लागि नक्सा हेरेर सीमा छुट्याउनेमा सहमति भए पनि कार्यान्वयन नगरिदा ताल संरक्षण गर्न गाह्रो परेको देखतफुली गाविसका सचिव आनन्द प्रसाद भट्टले बताएका छनृ तालको बसोवास करते आया वसिंदा विजसम दुई हजार चौपन्न पशी तालक्षेत्र वरीपरी को अतिक्रमण करफल में कमी आउन ऐ ताल वरीपरी को जगह अतिक्रमण करी स्थानीय वासी खेती करम बढ़े स्थानीय वासगीम चौधरी ने बताया अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले विभिन्न जड़ीबुटीको संकलन म्याद सकिएको जनाएको छ कार्यालयले सूचना जारी गर्दै यार्सा गुम्बा सतुवा वनलसुन साधारण च्याउ र गुच्ची च्याउको चालु सिजनको संकलन पूर्जी जारी गर्ने समयावधि सकिएको जनाएको हो गत विगतमा प्राय वर्षभरि नै संकलन गरिने भए पनि यस वर्ष भने नियम अनुसार संकलन पूर्जी जारी भएको सहायक संरक्षण अधिकृत एवं सूचना अधिकृत पेम्बा शेर्पाले जानकारी दिनुभयो कार्यालयले यसअघि पहिलोपटक सूचना मार्फत आफूसँग संकलन गरिएको यार्सा लगायतको जड़ीबुटी प्रमाणित गर्न व्यापारीहरूमा अनुरोध गरेको थियो सो अवधिमा केही व्यापारीहरूले संकलन पूर्जे अनुसारको जड़ीबुटी प्रमाणित गरेका तथा अधिकांशले यार्सा गुम्बा निकासी गरेको कार्यालयले जनाएको छ यस वर्ष कार्यालयबाट त्रिसठी जनाले आठ किलो यार्सा गुम्बा संकलन पूर्जी ली भालासम सात सय किग्राम को, को हाराहारीमा निशी संकलन पूंजी जारी करने म्याद बढ़ी में दिन सम्म को हुए सो म्याद सक संकलन याण प्रमाणित करपारी आर्थिक वर्ष छोड़ पूर्जी लकने वहां को भनाई व्यापारी दुई किलोग्राम देखि पचास किलोग्राम सम्म या संकलन पूर्जी लालय तथ्या प्रति किलोग्राम पाँच हजार रूपियाँको दरले धरोटी रकम जम्मा गर्नुपर्ने प्रावधान रहेको छ संकलन गरिएको यार्साको छोड़पूर्जी लिएपछि उक्त धरोटी रकम फिर्ता हुने भएकोले अधिकांश व्यापारीहरूले धरोटी फिर्ताका लागि निवेदन दिएको सूचना अधिकृत शेर्पाले जानकारी दिनुभयो व्यवस्थित परिवार स्वास्थ्य र विकासको आधार भन्ने मूल नाराका साथ आज डडेलधुरामा तेस्रो परिवार नियोजन दिवस मनाइएको छ जिल्ला स्वास्थ्य कार्यालय डडेलधुरा र यूनपिएको संयुक्त आयोजनामा नगरपालिका क्षेत्रभित्रका सहरसलिंगाोटी खटाल भूमिराज उग्रतारा र खलंगा गरी पाँच संस्थाका स्वास्थ्य स्वयंसेविकाहरूबीच हाजिरी जवाब प्रतियोगिता सम्पन्न भएको हो प्रतियोगितामा डोटी खटालले पहिलो स्थान भूमिराजले दोस्रो स्थान उग्रताराले तेस्रो स्थान र सहरसेलिङ्गा र खलंगाले सान्वना स्थान प्राप्त गरेका छन् लाई नगद पुरस्कार 3,000 हजार प्रदान गरिएको छ भने दोस्रो हुनेलाई दुई हजार पाँच तेस्रो हुनेलाई दुई र सान्तोनालाई 1,500 हजार पाँच सय प्रदान गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिृता विश्व शाहीले जानकारी दिएका छन् कार्यक्रममा बोल्दै युएपिएका जिल्ला अधिकृत लोङ फण्डारले नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य विभाग परिवार स्वास्थ्यमा आशाकाले परिवार नियोजनका कार्यक्रमहरू व्यवस्थित रूपमा संचालन गर्दै आइरहेको भए पनि अझै पनि दूरदराजका ग्रामीण बस्तीमा दलित जनजाति अशिक्षित समुदायमा कार्यक्रम व्यवस्थित तरिकाले संचालन हुन नसकिरहेको र समुदायका व्यक्तिहरूले चाहेर पनि परिवार नियोजनका साधनहरूको प्रयोग गर्न नपाइरहेको बताएका छन् परिवार नियोजनले आर्थिक विकास महिला सशक्तिकरणका साथै यौनरोग तथा एचआईभी संक्रमणको रोकथाममा पनि सहयोग पुर्याउँछ नेपाल परिवार नियोजनबारे पैरवी गर्ने उद्देश्यले दुई सालदेखि यो दिवस मनाउन थालिएको हो कैलालीमा अस्थायी साधनका प्रयोगकर्ताहरू बढ़दै गएका छन् नेपाल परिवार नियोजन कार्यालय धनगढ़ीको तथ्याङ्कले को कैलालीमा अस्थायी साधनका प्रयोगकर्ता बढ़दै गएको देखाएको हो नेपाल परिवार नियोजनले प्रदान गर्दै आएको परिवार नियोजन सेवा एचआईभी तथा यौनरोग सेवा सुरक्षित गर्भपतन सेवा स्त्रीरोग सेवा प्रसुति सेवा यौन तथा प्रजनन सेवा लिनेको संख्या हरेक वर्ष बढ़दै गएको आज धनगढ़ीमा तेस्रो परिवार नियोजन स्थापना दिवस कार्यक्रमको अवसरमा शाखा प्रबन्धक वासुदेव विष्टले जानकारी दिनुभयो कैलालीमा सबैभन्दा बढ़ी परिवार नियोजन सेवा लिनेको संख्या बढ़ी भएको उहाँको भनाइ छ कैलालीमा छयालिस प्रतिशतले अस्थायी साधन प्रयोग गर्ने गरेको विष्टले बताउनुभयो जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख दामोदर जोशीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रका प्रमुख नरेन्द्र सिंह कार्की प्रमुख अतिथिमा रहनु थियो नयाँ शक्ति पार्टी नेपालले जनताका दैनिक जीवनसँग सम्बन्धित समस्या समाधान गर्न तथा विभिन्न क्षेत्र पक्ष समुदायबाट उठेका हक अधिकार सम्बन्धी जातमाग तुरन्त सम्बोधनको लागि माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ नयाँ शक्ति पार्टी नेपालले बुझाएको ज्ञापन पत्रमा जनजाति थारू आदि समुदायको असन्तुष्टिलाई संविधानले सम्बोधन गर्न नसकेको जनाउँदै ती सबै समुदायको जायज मागको सम्बोधन गरी संविधान कार्यान्वयनतर्फ अग्रसर हुनुपर्ने उल्लेख गरेको छ नयाँ नेपाल पार्टीका कैलाली जिल्ला संयोजक कृष्ण चौधरीले जनताका दैनिक जीवनसँग सम्बन्धित समस्या समाधान गर्ने तथा विभिन्न भी क्षेत्र पक्ष समुदायबाट उठेका हक अधिकार सम्बन्धी जायज माग तुरन्त सम्बोधनको मांग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको बताउनु छ यसैबीच नेता चन्द माओवादी पार्टी माओवादीले पनि कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई जनताको खाद्यान्न जनजीविका र राष्ट्रियताको रक्षाका लागि आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् हाल बजारमा विभिन्न खाद्य वस्तु र पेट्रोलियम पदार्थको मूल्य फरक फरक रहेकाले सा पचास सहुलियत दिने व्यवस्था गर्न माग गरिएको जिल्ला सचिव शिखरले जानकारी दिनुभएको छ होटेल व्यवसाय संघ ढोटीको तेस्रो साधारण सभा असोज दश गते दिपायलमा हुने भएको छ संघका सचिव तेज डुम्रेलले दिएको जानकारी अनुसार उक्त साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत विधान संशोधन र नयाँ नेतृत्व चयनका क्रियाकलापहरू हुनेछन् दुई सालमा स्थापना भएर होटेल व्यवसायहरूको संवर्धन र अधिकारका लागि लड़िरहेको उक्त संघको तेस्रो साधारण सभाका लागि तयारी पनि भइरहेको बताएका छनृ सुदूरपश्चिम क्षेत्रीय प्रतियोगिताका लागि जिल्ला छनौट प्रतियोगिता आजबाट डडेलधुरामा शुरू भएको छ आउँदो मंगसिर महिनामा पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि जिल्लाबाट विभिन्न खेलहरूका लागि खेलाड़ी छनौट प्रतियोगिता शुरू भएको हो डडेलधुरामा विभिन्न चौधवटा खेलका लागि खेलाड़ीहरू छनौट हुने जिल्ला खेलकूद विकास समिति डडेलधुराका अध्यक्ष राजेन्द्र मगरले छनौट हुने खेलहरूमा फुटबल एथलेटिक्स बक्सिङ तेक्वाण्डो कराते फारू तोलन टेबल टेनिस भलीबल कबड्डी कुस्ती ब्याडमिण्टन बुद्धिचाल ह्याण्डबल र क्रिकेट रहेका छन् आज डडेलधुराको टुटी खेलमा एक कार्यक्रमको आयोजना गरी जिल्ला छनौट प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहले उद्घाटन गर्नुभएको छ आज र फुटबल खेलको छनौटका खेल हुने अध्यक्ष मगरले जानकारी दिनुभएको छ आजबाट शुरू भएको छनौट प्रतियोगिता यही चौध गतेसम्म सञ्चालन हुने भएको छ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 अपआ रातीको मौसमी पूर्वानुमान आज राती देशभर मौसम बदली हुनेछ सा। यसका साथै देशका पूर्वी तथा मध्य क्षेत्रका केही भागमा हल्का वर्षा र यता पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढ़ीद्वारा सदरमुकामका किरा पसलहरूमा अनुगमन उच्च अदालतको मुकाम हुने निर्णय विरुद्ध कैलालीकाण्डी नदिन नेकपा एमालेका उपाध्यक्ष राहुलको भनाई सेवा आयोगमा लगाइएको ताला खोल्नुपर्ने निर्माणाधीन आयोजना स्थलसम्म सड़क हुने सड़क गर्न पचास प्रतिशत घटीमा टेंडर स्वीकृत कंचनपुर को गल को संरक्षण होना नमणा उत्तराखंड धारचूला को विधानसभा चुनाव का कारण भारत संग जोड़ सीमा पुलिस संविधान दिवस के अवसर में आजाई सुदूरपश्चिम क्षेत्रीय प्रति जिलानौट प्रतियोगिता आज बाड़ा